शसकहरूको दरबारमा धेरै कोठाहरू र हलहरू थिए झट्ट हेर्दा साधारण चक्रव्यू जस्तै देखिन्थ्यो घुम्दै गर्दा जुजुमानको नाकमा मिठो कफी र सेका पौरटीको गन्ध ठोकिन पुग्यो त्यही गन्धलाई बिस्तारै पछ्याउँदै जाँदा उनी एउटा ठूलो बैठकमा पुगे जहाँ केही वृद्ध महिला अनि पुरुषहरू वाद गर्दै रिसले हात हालाहाल गरिरहेका थिए कोही व्यक्तिहरू रोहिरहेका थिए अनि बाँकी रहेका केही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 र एक अर्कासँग गुनासो र आलोचना गर्नमै व्यस्त रहे तर एकजना भद्र मानिस उठे र जुजुमानको नजिकै आए त्यो घमण्डी शासक उनले गाली गरे यस्तै फेरि उस्तै गर्यो उस्तै त हामीलाई मूर्ख पो बनायो बा होइन कसले के गर्यो र जुजुमानले सोधे दे। धेरै वर्ष पहिले के ती वृद्ध मानिसले आक्षेप लगाउँदै भने ठुला शासक पोन्जीले हामीलाई एउटा ठूलो योजनाका बारेमा बताएका थिए त्यो योजना मानिसहरूलाई बुढेसकालमा भोकमरीबाट बचाउने भनेर बनाएको थियो योजना त निकै राम्रो हो नि होइन र जुजुमानले स्वीकृतिमा टाउको हल्लाए अनि त्यस्तै सोच्यौं नमरोन्जेलसम्म प्राणको बाजी राखेर रा, बडो मेहनतका साथ काम गर्यौं र प्रत्येक मानिसले अन्नको केही भाग यो ठूलो टोकरीमा हरेक हप्ता राख्न थाल्यौं हामीलाई बाध्य पनि बनाइएको थियो यो, यो गर्नको लागि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 उनले नजिकैको बेन्चमा बसिरहेको एकजना अर्को भलादमी मानिसलाई देखाउँदै दे भने एकदिन मेरा मित्र एलेनले केही मानिसहरूले त्यो ठूलो टोकरीमा अन्न राख्दै रा र झिक्दै गरेको देखे एलेनले हिसाब गरेकी एकदिन त्यो ठूलो अन्न भण्डार गर्ने टोकरी त रित्तिनेछ उनी त्यसपछि यसबारेमा सधैँ हिसाब राख्न थाले अनि एलेनले खतराको सङ्केत दिए एलेन, एलेन भने अस्थिर भएर हल्लिरहेको जुजु मान्दै देखे